तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढ़ाउने त आखिर हामी सबैले हुने होइन र पड़ोमा सधैं जस्तै विश्वका तीसभन्दा बढ़ी भाषामा अनुवाद भइसकेको केलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूबाट जनाथन अर्थात हाम्रै जुजुमानका स्वतन्त्र बजार यात्रा अनुभव हामी सुन्छौं जुजुमानका अनुभवहरूले हामीलाई बजार उध्यमशीलता अनि यससँग जोड़ेर आउने नीतिहरूबारे बुझ्न मदत पुर्याउने विश्वास लिएका छौं तर त्योभन्दा अगाडि मुलुकका अधिकांश मानिसहरू पढ्ने सामुदायिक विद्यालयहरूको अवस्था सुधारका लागि के गर्न सकिन्छ होला एसे बारेमा बुद्धिमान मामा र रिज्ञास भाजी भाजी पनि आएर आज बजारमा माइजीलाई भेटेको नि थाहा छ मामा अनि सँगै आएको हामी त ए त्यो हाम्रो घरसँगैको राजाराम दा याद छ तिमीलाई राजा रामदाकै घरबाट फर्केर रा आएको नि भान्जी हेर न मान्छेहरूलाई कुरा बुझाउनु पनि कति गाह्रो तेरीका कति कुरा तपाईँ तपाईँ गर्नुहुन्छ कि के कुरा हो सिधा सिधा भन्नु त होइन कति हतार तिमीलाई जे कुराको पनि अब भन्दैछु त आफू बिचमा पक्क बोल्ने ल भयो सुन राजा रामदाईको छोराको भर्खरै फर्स्ट टाइम जाँच सकियो नतिजा त्यही त हो नि आलु आलु अब दाई भने त्यो स्कुल नै भएन भन्दै बिचमा अर्को स्कुल पो खोज्न थाल्नु भएछ बाबा अनि के त नतिजा नराम्रो आएपछि कसले त्यो स्कुलमा पढाइरहेको छ त त्यसमा फेरि सरकारी स्कुल ल ल ल ए सबै दोष स्कुलको त होइन नि सरकारी स्कुलमा पढाउँदा अब पैसा धेरै खर्च पनि गर्नु पर्दैन अभिभावकले पनि विद्यार्थीलाई के पढिरहन्छ कस्तो पढिरहन्छ भनेर ध्यान नै दिँदैन त अनि अभिभावकले ध्यानै नदिएपछि शिक्षकले मात्रै पनि किन ध्यान दियोस् त उम, आ, हुन त यस्तो भन्न त मिल्दैन तर हेर न बुझ्ने मानिस नभएपछि त गर्नेले मन परि त गरिहाल्छ नि अनि प्राइभेट बोर्डिङ स्कुलमा के त सबैजना जिम्मेवार भएर नै काम गर्छन् त मामा यही भन्न खोज्नुभएको यहाँले अब त्यस्तो चाहिँ किन भन्छु र म भान्जी तर हेर भान्जी प्राइभेट अनि बोर्डिङ स्कुलमा अभिभावकले मनग्ञ पैसा खर्च गरेका हुन्छन् पैसा अनुसार पढाइ भएको छ वा छैन भन्ने कुरामा उनीहरू सचेत हुन्छन् अब पैसा बढी दिएको कारणले उनीहरू पैसा तिरेका सेवा सुविधा स्कुलले दिएको छ वा छैन भन्नेमा बढी चनाखा हुन्छन् अब त्यसले विद्यालय सञ्चालकहरूमा पनि त दबाव परिरहन्छ नि तर एक किसिमले हेर्ने हो भने नि मामा सरकारी विद्यालयमा नीति नियम पनि अलिक फितला फितला नै छन् कि क्या हो त्यो त हो या हेर्नु न लुगा फोहोर लगाएर गएनी हुने कपाल नकोरेनी हुने अनि कति विद्यालयमा त सर्भिसहरू नै नआउने भनेर कति खबरहरू पनि आइरह हुन्छन् नि होइन मामा हो ठिक भन्यो भान्जी ए सरकारी विद्यालयमा विद्यार्थीको हाजिर लिए नलिएको रेकर्ड पनि नहुने सरकारी दरबन्दी नियुक्तिमा अल्झेर दक्ष शिक्षक र शिक्षिकाले अवसर नपाउने यस्ता यस्ता समस्याहरू त कति छन् कति सरकारले विद्यालय निर्माण का पैसा स्वाथ का प्रयोग कर तर इस सबकारी वमुदायिक विद्यालय के समस्या के रूप में हेन मिलते अब कति सामुदायिक विद्यालय तो यहां जसले अरु धर विद्यालय भाई अब्बल साबित करसया कहाँ भाजी सामुदायिक विद्यालय चलाउन निजी विद्यालयको जस्तो पैसा जुटाइरहनु चाहिँ पर्दैन के ए हो मामा अब सरकारी बजेट आइहाल्छ राम्ररी चलाए पनि आउँछ नराम्ररी चलाए पनि आउँछ अब निजी विद्यालयको त्यस्तो हुँदैन निजी विद्यालयको जस्तो अनेक शुल्कहरू चाहिँ लिइराख्नु पर्दैन के त्यही त मामा यसैले त मन परी तपाईँले चल्ने होला नि होइन मामा त्यसो भएपछि मान्छेहरू किन आफ्ना बालबच्चाहरू सरकारी विद्यालयमा पढाउँछन् तर यति भनेर पनि भएन भनेजी सबै सबैजनासँग धेरै पैसा खर्च गरेर छोराछोरीलाई पढाउन सक्ने क्षमता पनि त हुनु नि अब त्यसो नभएपछि सरकारी विद्यालयमै पढाउनु परेन अब सरकारी विद्यालयको स्तर राम्रो नहुने हो भने त त्यसले त्यो विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई नोक्सानी भएन त त्यो त भइहाल्छ नि मामा हो त्यसैले स्कुल जस्तो भए पनि विद्यार्थीले प्रगति गर्न सक्ने वातावरण चाहिँ बनाउनु पर्छ के त्यो त हो है मामा अनि मामा सरकारी विद्यालयमा पढ्ने विगत गर्ने त ला, त्यही त भान्जी सरकारी विद्यालयको स्तर बढाउन कडा नीति नियम बनाएर लागू गर्न सक्यो भने त राम्रो हुन्छ नि अब दक्ष शिक्षकलाई सरकारी विद्यालयमा भर्ती गराउनुपर्छ विद्यार्थीको पनि सही मूल्याङ्कन गर्नुपर्छ उनीहरूको कमी कमजोरी के छ त्यो कुरामा पनि ध्यान राख्नुपर्छ अब यति गरे त कसो विद्यालयले प्रगति नगर्ला र एनामा भन न अनि यतिले समस्याको समाधान हुन्छ त यस्तो नीति नियम त पहिले नै कति छन् कति होइन र हो छन भान्जी छन, तर भएका नियम कानुनलाई राम्रोसँग पालना गर्न लगाउने अनि राम्रा विद्यालयको पहिचान गरी उनीहरूलाई पुरस्कृत गर्न सक्यो भने त राम्रो उपलब्धि दिइहालिन्छ नि होइन र सरकारी भनौँ वा सामुदायिक विद्यालय भनौँ यहाँ कति त्यस्ता विद्यालयहरू छन् जसको शिक्षा यति राम्रा छन् यति राम्रोसँगले पढाउँछन् यति राम्रो विद्यार्थीहरू उत्पादन गरेका छन् उनीहरूको कदर खोइ त त्यही त मामा राम्रो भयो नराम्रो भयो भनेर बिगुल बजाए जस्तै राम्रोलाई स्याब दिनु पर्यो नि हो कि ल भन त त्यो त हो मामा <laughs> मेरो मामा बुद्धिमान बुद्धिमान मामा कुरै बेग्लै त्यही त त्यही तिमी चाहिँ जिज्ञासु जहिले पनि जिज्ञासा ल्याछ ल्याछ तिमी अचम्मै लाग्यो भान्जी अर्को पटक पनि ल्याउँछु के मामा त भइहाल्छ नि भान्जी सामुदायिक विद्यालयहरूको अवस्था सुधारका लागि के गर्न सकिन्दो रहेछ त बुद्धिमान मामा र जिज्ञासु भाँजी बीचको छलफलपछि अब हामी लाग्छौ केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जुजुमानका स्वतन्त्र बजार यात्रा अनुभव जान्नतर्फ कहाँ जाने होला भनेर सोच्दै थिए त्यतिकैमा शरीरका धेरै अंगहरू देखिने गरेर खालको लुगा लगाएकी एउटी मोटी महिला बिस्तारै नजिक आइन् ती महिलाको नकोरेको अस्तव्यस्त कपाल र शरीरबाट आइरहेको नमिठो गन्धले जुजुमानलाई भागु भागु, भागु जस्तो लाग्यो ती महिलाले भने उनलाई रोक्न खोज्दै खुसुक्क सोधिन् ए तिमी आनन्द लिन चाहन्छौ जुजुमान भने उनको शरीरबाट आइरहेको दुर्गन्धले वाक्कै औलास्तो भएर बोल्नै सकेनन् ती महिलाले भने अलिक तन्किएको लामो ठूलो आवाजमा त्यही कुरा फेरि दोहोऱ्याइन् भन न के तिमी आनन्द लिन चाहन्छौ यसअघि नै प्रहरीबाट अनैतिक कार्यको परिणामको बयान सुनिसकेका जुजुमान त झनैतर्सिए तर पनि यति दुर्गन्धित महिलाले यौन सम्बन्धका लागि त पक्कै पनि सोधेको होइन होला भन्ने विचार उनको मनमा आयो अनि भने अब आनन्द त सबैजना लिन चाहन्छन् चाहन नि होइन र त्यसो भए मसँग आऊ जुजुमानको पाखुरा जोडले समाउँदै ती महिलाले उनलाई तान्न थालिन् उनले जुजुमानलाई एउटा गल्लीतिर लिएर गइन् र त्यो गल्ली भित्रै एउटा फोहोर ढोकातिर दोहोऱ्याउन थालिन् तर जुजुमान भने केही समय अगाडि एउटी महिलाले आफूसँग भएको सबै पैसा लुटेर लगेको घटना सम्झन्दै होसियारपूर्वक उनको पछाडि पछाडि हिँडिरहेका थिए ती महिलाले उनलाई त्यो फोहोर ढोकाबाट भित्र लगेर एउटा घरमा पुर्याइन् र अगाडिको एउटा मेजमा बस्न इशारा गरिन् जुजुमान असजिलो मान्दै मेजमा बसे र बिस्तारै सोधे तपाईँ मबाट के चाहनुहुन्छ ती महिलाले रुखो स्वरमा भनिन् के तिमी मेरी बेरिज चाहन्छौ मेरी बेरिज के हो मेरी बेरिज भनेको ती महिलाले आँखा सानो पार्दै शङ्काको दृष्टिले हेर्दै भनिन् मेरी बेरिज भनेको के हो रे तिमीलाई मेरीबेरिज पनि थाहा छैन अह थाह छैन र मलाई यसको इच्छा पनि छैन म यहाँबाट लाग्छु तपाईँलाई धन्यवाद यति भन्दै जुजुमान मेझबाट उठ्न थाले तर ती महिलाले भने उसलाई चाप्प समातेर फेरि मेजमै बसाइन् अनि बडो ध्यानपूर्वक जुजुमानलाई उनले माथिदेखि खुट्टासम्म निहाल्न थालिन् तिमी मलाई भन त तिमी याको होइन हो तिमी बाहिरबाट आएको मान्छे हो जुजुमान एकछिन रोकिए उनलाई चिन्ता लाग्यो कही बाहिरबाट आएको भनेपछि फेरि अरू नै किसिमको झमेलामा पो फसिने हो कि त्यसैले के भन् के नभनु भएर उनी सोचिरहेकै बेलामा ती महिला कराइन् डुबी बाहिर निस्क यत्तिकैमा अग्लो ऐना पछाडि रहेको एउटा ढोका विस्तारै खुल्यो र त्यहाँबाट प्रहरीको पोसाक लगाएका एकजना व्यक्ति निस्किए नमस्कार कस्तो हुनुहुन्छ ती प्रहरीले जुजुमानसँग हात मिलाउँदै सोधे मेरो नाम डुबी हो र यिनी मेरी साझेदार जमुना तिमीलाई असजिलो पारेकोमा माफ गर है हामी चाहिँ यो मेरीबेरीको व्यापार गर्ने दलालहरूलाई पक्रने अझ बन खोज्ने व्यक्तिहरू हौ जमुनातर्फ फर्कँदै ती मान्छेले भने मलाई त एकदमै भोक लागेको छ र मलाई लाग्छ यी जवानलाई पनि भोग लागेकै हुनुपर्छ केही खाएर रमाइलो गरौँ न ती दुवैजनाले त्यो कोठामा भएको दराजबाट विभिन्न आकारका बट्टा प्याकेट बोतल अनि जगहरू चिक्न थाले खानेकुरा देखेर जुजुमानको मुखै रसायो ती दुबई मानस मीठो लगने खानेकुरा टेबल में सजाऊते थे तै अनेक प्रकार का पेस्ट्री थे एकदम ताजा पौरोटी मक्खन जाम चीज का टुकड़ा चकलेट अरुण मीठा मीठा खानेकुराए डुबीले बिस्कुट को पैकेट एवटा बिस्कुट छिके रि नौनी जाम आपने औलाक् लगाए मुख में हाल ऐन तुम्हें खुआ न जुजुमान ने जाम सहित को पौरोटी र भोकको झोकमा छिटो खान थाले उनले आफ्नो वाद विवादलाई फेरि उठाउने उद्देश्यले सोधिहाले यो मेरिबेरिज भनेको के हो जमुनाले आफ्नो लागि कफी बनाइन् र त्यसमा तीन चम्चा चिनी हालिन् त्यो कपमा फेरि बाक्लो गरेर क्रिम हालिसकेपछि बल्ल जवाफ दिइन् के तिमीलाई साँच्चै नै थाहा छैन ल अब थाह छैन भने सुन मेरिबेरिज भनेको एउटा गैर फल हो यदि तिमीले मसँग मेरिबेरिज अघि किन्न खोजेको भए तिमीलाई म सिधै त्यो मान्छेहरू राख्ने चिडियाखानामा झाँकिदिन्थे दसदेखि बीस वर्षसम्मको लागि जुजुमान पकापक खाइरहेका थिए उनले खाएको आवाज कोठाभन्दा परसम्म पनि सुनिन्थ्यो यो देखेर जमुना र डुबी दुवैजना हाँस्न थाले एकैछिन खाना रोकेर जुजुमानले सोधे त्यसो भए मेरिबेरिजको बारेमा त्यस्तो के दे। बारे कुरा खराब छ त त्यसले मान्छेलाई बिरामी पार्छ होला वा झगडालु बनाउँछ हो ड्युबीले आफ्नो गालामा लागेको जाम र मखनलाई आफ्नै कोटको बाउलाले पुज्दै भने मेरी बेरी खाएपछि मान्छेलाई आनन्द हुन्छ उनीहरू त्यसै बस्छन् र सपना मात्रै देख्न थाल्छन् अझ झनै नराम्रो हुन्छ एउटा बिस्कुटमाथि धेरै मक्खन थप्दै जमुनाले भनिन् यो त वास्तविकताबाट भाग्ने कुरा भयो नि आफ्नो बन्दुक राख्ने पेटीलाई अलिराम्रोसँग मिलाउँदै अगाडि भन्न थालिन् जवान मानिसहरू हिजो आज आफ्नो जीवनको जिम्मेवारी नै लिँदैनन् यस्तै मेरिबेरिजतिर लागेर आफ्नो जिम्मेवारीबाट परपर भाग्छन् हामीहरूले उनीहरूलाई वास्तविकतामा लिएर आउँछौ उनीहरूलाई पक्रन्छौ र छलखानामा कोद्छौ के यसले उनीहरूलाई सुधार्छ त निश्चय नै जमुनाले भनिन् डुबी तिमी रक्सी खान्छौ खिस्सा हाँस्दै डुबीले आफ्नो हातको गिलास जमुनातिर बढाए उनले एउटा शिशुबाट रक्सी गिलासको मुख बरियाउने गरी खनाइदिन् जुजुमानको अघिल्लो प्रश्नतिर फर्केर त्यसपछि उनले जवाफ दिन थालिन् हेर मेरिबेरिज एउटा नसा हो तिमीले एकपटक खाएपछि अझ बढी यसको चाहना हुन थाल्छ चा। तिमीलाई पछि यस्तो लाग्छ कि अब बाँच्नका लागि यो सधैँ खाइरहनु नत्र भने त बाँच्नै सकिँदैन त्यसमाथि यो मेरिबेरिजमा कुनै पौष्टिक तत्व छैन स्वास्थ्यको लागि पनि हानिकारक छ जो मान्छेले यसलाई खान्छ त्यो बिरामी त हुन्छ हुन्छ त्यसपछि उनीहरूको उपचारको खर्च हामीले तिर्नुपर्छ त्यसपछि जुजुमानले कड्केर सोधे यदि जनताले आफूलाई नै यसरी नोक्सान पुर्याउँछन् भने त्यस्ता मूर्खहरूको उपचारको खर्च तपाईँ किन तिर्ने यो नै मानवीय दृष्टिकोणले गर्नुपर्ने कुरा हो नि अलि नशा डुबीले भने गएको साल पनि त शासकहरूको परिषदले सुर्ती र चिनीको खेती गर्नेहरूको उब्जाउ नराम्रो भएपछि उनीहरूको मद्दत गरेको थियो नि यस्ता कुरा हामीले बिर्साउनुहुन्न जमुना मलाई अलिकति यसमा रक्सी थपन जमुनाले पनि टाउको हल्लाएर उनको अगाडि रक्सीको सिसी सारी सारिदिन् डुबी अब हल्लिरहेका थिए हामी सबैले सबैलाई मद्दत गर्नुपर्छ हामी जुजुमानले प्रश्न गरे डुबी भने डकार्दै भन्न थाले ए मलाई माफ गरिदियो उनले आफ्नो कमिजको खल्तीबाट औषधी भरेको एउटा शिशी निकाले जब मैले हामी भन्छु मेरो मतलब तिमी र म व्यक्तिगत रूपमा होइन मेरो भनाइको मतलब के हो भने कुन चाहिँ असल व्यवहार हो र कुन खराब व्यवहार हो भन्ने कुरा ती शासकहरूले हाम्रै लागि निर्णय गरिदिन्छन् वास्तवमा असल व्यवहारले खराब आचरणका लागि तिर्नै पर्छ नि डुबीले केही रातीका ट्याब्लेटहरू निकाले उनको स्वर लडबडाउन थालिसकेको थियो जब म शासकहरूको परिषदको कुरा गर्छु हामी भनेर सम्बोधन गर्छु जमुना ल लो यो ट्याब्लेट खाउ तिमी पनि यसले मनलाई शान्त पार्छ धन्यवाद मलाई यो चाहिँदैन जमुनाले नम्र भएर भनिन् डुबीको अगाडि एउटा सानो धातुको बाकस सारिन् र भनिन् मेरा यी गुलाबी औषधिहरूले झनै छिटो काम गर्छन् बिहान उठ्ने एउटा यो औषधि र कफी बिना त मेरो दिनै सुरु हुँदैन तपाई तपाईँ चाहनुहुन्छ भने एउटा प्रयोग गरेर हेर्न सक्नुहुन्छ जुजुमान भने मुद्दामै कुरा गर्न चाहन्थे र फेरि सोधे के त्यसो भए शासकहरू जनतालाई सही आचरण सिकाउनमा सक्षम छन् त गर्नु पर्यो नि डुबीले अलिकति आफ्नो मेचमा हल्लिएर भन्न थाले उनका मुखमा भएका केक र त्यो रातो औषधिको गोलीलाई सफा गर्न उनले फेरि अर्को रक्सी खाए यदि मानिसहरूले सही आचरण गर्न सक्दैन भने हामीहरूले उनलाई कसरी आफ्नो उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने कुरा सिकाउने त यति भन्दै डुबीले जुजुमानतर्फ रक्सेको शिशी अगाडि सारे होइन होइन चाहिँदैन धन्यवाद म यो पिउँदिन जुजुमानले भने तर यो उत्तरदायित्व भनेको के हो नि उत्तरदायित्व भनेको मलाई थाहा छैन लौ दुबी कृपया तपाईँले नै यसबारेमा व्याख्या गरिदिनुहोस् अँ मलाई सोच्न दियो एकछिन दुबी आफै बुद्धिमान जस्तो त देखिन्थे दे। तर वास्तवमा उनको सन्तुलन हराइसकेको थियो तर आफूलाई सम्हाल्दै उनले भने उत्तरदायित्व भनेको तपाईँले गर्ने कामको नतिजा स्वीकार्नु हो अँ यही नै हो अगाडि बढ्नुको यही एउटा मात्रै तरिका छ होइन होइन ना। जमुनाले भिचैमा उनलाई रोक्दै भनिन् यसो भन्नु स्वार्थीपूर्ण हुन्छ उत्तरदायित्व भनेको अर्काको बारेमा जिम्मा लिनु हो तपाईलाई थाहा छ नि जब हामीहरू ती मानिसहरूलाई बचाउन हिँड्छौ तब हामी उनीहरूलाई नोक्सान हुनबाट बचाइरहेका हुन्छौ नि जुजुमानले फेरि सोधे त्यसो भए कुन चाहिँ बढी स्वार्थी हुन्छ त तपाईँको आफ्नै हेरचाह गर्नु कि अर्काको हेरचाहको जिम्मा लिनु यसको समाधान गर्ने एउटै मात्रै उपाय छ डुबीले घोषणा गरे यो जवानलाई हामी हाम्रा महान अन्वेषक कहाँ लिएर जाउँ उनैले मात्रै उत्तरदायित्व बारेमा राम्रोसँग बुझाउन सक्छन् यो धारावाहिक रूपमा जुजुमानले त्यो बिरानो टापुमा सङ्घालिरहेका अनुभवहरू सङ्घाल्ने क्रमलाई आजलाई हामी यहीँनिर रोक्छौ जुजुमानको थप यात्रा अनुभव हामी अर्को अङ्कमा समृद्धि फाउन्डेशनको सहकार्यमा हामीले यो, हामी हामी यो स्तम्भ तयार पारेका हौ भोली कार्यक्रम सेवामा रोटरीमा अघि बढ़ाउको अर्को अङ्क लिएर हामी फेरि आउनेछौ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू तपाईँ डब्ल्यूडब्ल्यू डट फेसबुक डट कम फोरवर्ड स्ल्यास क्यापिटल एजीआई क्यापिटल बीएडीएचएनमा सुन्न सक्नुहुन्छ डाउनलोड गर्न सक्नुहुन्छ